उतारे अपरेशन थियेटर में अप्रोण उतारे उतारेर अहिले कविता कोमल रूप मधि हठात कज्रपात भविता कोमल रूप मधि हठात कज्रपात भटना को पृष्ठभूमि कसरी सिर्जना सीर्जना हन गय प्रश्न निरुतर बेला नागरिक आदर्शको सर्वोच्च केन्द्र संसद मौन छ निशब्द छ निष्प्राण छ संसद स्थल कोहोरामय छ जम्बोजेटमा सवार हाउस हाउस रहेन कल्पना अतिरञ्जनामा अनुदित कन्भेन्सन कन्भेन्सनमा रहेन नयाँ नेपालका डिजाइन परिकल्पनाहरू नयाँ नेपालका डिजाइन परिकल्पनाहरू भागभण्डा हानथाप लेनदेन लुछाचोडीबाट मुक्त हुन सकेन सँगसँगै नागरिक समाजको खुल्ला अदालत पनि असहाय अस्तव्यस्त नि सरोकार केन्द्र चुपचाप चुपचाप सरोकार केन्द्र चुपचाप चुपचाप पार्श्व में बिंब रिम्बर प्रतीक र प्रतीक व्यंजन कविता आवश्यक अलंकार रौंदर्य रस रघुर्य वेदना रंतरद्वन्द कहांट कहा विघटित हन पुग्ने हुई भन्न सकने स्थिति छोमर्जे वार्ड में सर्वांग चोटपटक युक्त कविता शव छ यो इमर्जेन्सी वार्डमा सर्वांग चोटपटकयुक्त कविताको शब छ विश्रान्तियुक्त कविताको आकृति मात्र छ सबको प्रकृति हेरेर जे अनुमान गर्न सकिन्छ वा जस्तो बयान दिन सकिन्छ त्यहाँसम्म मात्र पुग्नु कवितामाथि निर्घात आइपरेको भवितव्यलाई लिएर सड़कमा डेमोन्स्ट्रेशन ब्यानर प्रदर्शन जुलुस नारा हड़ताल बन्द तोडफोड वा चक्काजाम गर्नु कवितालाई राजनीति मन पर्दैन राजनीतिको कुनै पदचाप मन पर्दैन कवितालाई राजनीति मन पर्दैन राजनीतिको कुनै पदचाप राजनीति कवि महेशको यही चर्चित कविताबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्घार आजको उद्घारमा हुनुहुन्छ वरिष्ठ साहित्यकार महेश प्रसाई उहाँको एउटा सग्लो पहिचान भनेको कविको पहिचान हो त्यसै उहाँ नाटक पनि लेख्नुहुन्छ निबन्ध पनि लेख्नुहुन्छ कथा पनि लेख्नुहुन्छ र समसामयिक साहित्यिक समीक्षा पनि लेखिराख्नुहुन्छ र आज रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्धारमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्धारमा यहाँकै कविता पढेर आजको उद्घारको उठान गरेका छौँ कविता त बडो सामयिक सामयिक जस्तो लाग्यो अहिले यतिखेर रा। कवितालाई राजनीति मन पर्दैन कति सालमा लेख्नु भएको कविता यो चोंसर्थी, चोंसर्थी हो यो चौसठी चौसठी है त्यसो त यहाँको साहित्यिक यात्रा त धेरै लामो छ त विगततिर फर्केर हेर्दाखेरि हे त तिसको दशकदेखि नै कवि महेश भनेर चिनिन थाल्नु भएको हामीले पनि पढ्दै आएको हो हजुर चवालिस वर्ष भएछ त्यहाँदेखि यहाँसम्मका कुरा पनि गर्नु छ कविता पनि सुन्नु छ हस् आकार लिन थाल्नु भएको चाहिँ कहिलेदेखि म तिस एकतिस सालदेखि नै पूर्वाञ्चलमा चाहिँ कविता क्षेत्रमा चिनिन थालिसकेको थिएँ यहाँको थास्ती बस्ती भनेको त विराटनगर विराटनगर राम्रो विराटन मेरो माओलीघहरू त्यो मैले पढाइ लेखाइ शिक्षा दीक्षा उद्गम कर्मथलो बनाएँ अहिले बाइस तेइस वर्ष भयो काठमाडौँ भएर आएको अब यतिको रहिले भन्न थालेको पहिलो आकार लिनुभएको चाहिँ भूमिका पछि त्यति सानो निस्केको मुक्तहरूको छब्बिसवटा मुक्तहरूको सङ्ग्रह छब्बिसवटा मुक्तको पनि किताबै पुग्थ्यो त्यतिखेर सानो आकारमा त्यतिखेरको जमाना लेखिहाले छापिहालौँ भन्ने रहर हुन्थ्यो जहिले पनि हुन्छ लेख्नेहरूलाई जहिले पनि हुन्छ अहिले पनि हाम्रो युवा पुस्ताहरू लेख्न थालेपछि गजल लेखिनेको मुक्त लेख्छ सङ्ग्रह निकाल्ने होर्न खोज्छन् त्यो एउटा तर अहिले त लेख्ने बित्तिकै छापिहाल्नुहुन्न नि फेरि अहिले अब यसो हुन्छ के अरे फुटकर रूपमा गहिरहन्छन् अब सङ्गठित रूपमा निकाल्नको लागि सङ्ग्रहको रूपमा निकाल्नुको लागि चाहिँ कहिले वर्ष दुई वर्ष तिन वर्ष पर्नु पर्छ फेरि प्रकाशको पनि समस्या आर्थिक समस्या यिनै हुन् त्यतिखेर चाहिँ छोटा कवितालाई मुक्तक भनेर छाप्नुहुन्थ्यो है यहाँहरू चार लाइनको पनि आउँथ्यो पाँच लाइनको पनि आउँथ्यो छ सात लाइनको पनि आउँथ्यो छोटा छोटा कविताहरूको अब त्यो भारतमा यो सारिका भन्ने पत्रिकाहरूले चाहिँ के लघुकथा लघु बढी महत्त्व दिन्थ्यो त्यसको प्रभाव चाहिँ बङ्गालमा पनि थियो त्यो बङ्गाल र के बिहारको प्रभाव चाहिँ नेपालतिर पनि भित्रिआर सारिकातिर पनि छाप्नुहुन्थ्यो सारिकातिर नि छापिहाल्नु है हजुर ठिकै छ मुक्तको कुरा छोडौं मुक्त अहिले चतुष् शैली शिल्पमा कुदिएको चोटिलो पोटिलो विधा हो भनेर एउटा मानक विधि विधानतालाई ते आकार दिनुभयो कति सालमा हो पुस्तकका रूपमा तेत्तिस ते सालदेखि नै शुरू गरे हो भूमिका पछि छब्बीस मुक्तहरूको सानो गोजीका रूपमा निकालेको त्यसपछि एकाउन साल में आए अग्नि को एवेटा अक्षर टिक कंपोज करापिन्टर लेटर युग प्रेसर लेटर प्रेस में छापिन् एकाउन्न सालसम्म लेटर प्रेसमै आएको भइसकेपछि अनि सोझै प्रिन्टमा जाने प्रविधि आइसकेको प्रत्यक्ष निश्चित हो त्यतिखेरको अलिकति प्रविधिले हामीलाई कठिनाई त थियो तर पनि लेखन र प्रकाशन चाहिँ हुन्थ्यो नै अब आजको यो बसाइमा सनै सनै रेस्हरू भन्ने कविता किर्ति पनि छ पहिला एउटा कविता सुनिहालौ त्यसपछि पछाडि गर्ने कविता मद्रोप तिनको छानामाथि कुनै कालो बिरालोसित लुटुपुटु खेलिरहेको जुनले चाँदनी रातमा अनायास आत्महत्या गर्यो भने समय मौन बस्न सक्दैन कतिलाई यो कुरा थाहा छ टीनको छानामाथि कुनै कालो बिरालोसित लुटुपुटु खेलिरहेको जुनले चाँदनी रातमा अनायास आत्महत्या गर्यो भने समय मौन बस्न सक्दैन कतिलाई थाहा छ बिजुली चम्किनु बादल गर्जिनु र इन्द्रेणी फाट्नु मात्र युगान्तकारी आकाशको शाश्वत सिलसिला हुन सक्दैन मानिसले मानिस हारेको निष्प्राण जीवनसित पनि मानिसले मानिस हारेको निष्प्राण जीवनसित पनि कोलाहल हुन्छ क्रंदन हुन्छ द्वन्द हुन्छ कम्पन हुन्छ वेदनाको ज्वालामुखी हुन्छ ती सबै राग अलंकारहरूलाई कर्कस संगीतका धुनहरूमा जडेर कुनै विलासी काव्यविम्बको तार्किक निष्कर्ष मात्र कबुल गरिन्छ भने समय मौन बस्न सक्दैन कतिलाई यो कुरा थाहा था। छौं जुनको आत्मदाह होस् वा विलासी बिम्बको छद्म विघटन अरूण वा तरको उर्नदु भेल तर्नै लागेको बिहानसित मफलरमा बेरिएको समय एकैछिन पनि अलमल गर्न सक्दैन कतिलाई यो कुरा थाहा छ तिनको छानामाथि कुनै कालो बिरालोसित लुटुपुटु खेलिरहेको जुनले चाँदनी रातमा अनायास आत्महत्या गर्यो भने समय मौन बस्न सक्दैन कतिलाई यो कुरा थाहा छ एकैछिन पनि अलमल गर्न सक्दैन कतिलाई यो कुरो थाहा छ मफलरको सौन्दर्य पनि जहाँसुकै असन्तुष्ट छटपटी छ न्यायिक समाज निर्माण हुन सकेको छैन अनि जथा अन्याय अत्याचार शोषण दमन हिंसा है भौतिक हिंसा मात्र नभएर नैतिक हिंसा मानसिक हिंसा पनि भइरहेको हुन्छ अनि त्यहाँ म मात्र नै एउटा स्रष्टा समग्र स्रष्टा के भने विद्रूपीय हुन्छ त्यसले अलिकता के अरे आफ्नो चोटको कथालाई शब्द र बिम्बमा उले प्रकट गर्छ गर्छ साहित्यले समाजलाई सहिष्णु बनाउँछ भनेर भन्छौं हामी र साहित्य पढेर म सुध्रे भन्ने मान्छे चाहिँ अहिलेसम्म भेट्नु भएको छ यो बडा अप्ठ्यारो कुरा छ यो लेखक कवि जति विश्व मानवतावादी गर्छन् जीवन र जगतको कुरा गर्छन् त्यति नै कता कता हारिरहेका हुन्छन् यो सायद सामाजिक सञ्जालमा रहेको उनीहरूको एउटा संरचना के अरे न आर्थिक कारणले सामाजिक कारणले राजनीतिक कारणले भौतिक कारणले त्यो उनीहरूमा एउटा छटपटि भइरहेको हुन्छ त्यो तालमेल मिलिरहेको व्यवस्थितै हुँदैन हो अनि आफ्नो असन्तोष कुण्ठालाई उसले पोख्छ तर कविता अथवा कथा नाटक निबन्धमा चाहिँ उसले ले, ले, लेखेका चिन्तनहरू विश्वव्यापी हुन्छन् अमर हुन्छन् तर व्यक्ति चाहिँ ऊ कतिपय क्षेत्रमा हारिरहेको हुन्छ जस्तो तिसको दशकदेखि नै विराटनगरमा निकै सक्रिय भएर लाग्नुभयो पक्का आफू लेखिहाल्नुहुन्छ हजुर यसका साथ साथै साहित्यिक साथ अभियन्ता भनेर पनि चिन्छन् नि महेशलाई होइन हामीले युवा साहित्यिक परिवार पनि स्थापना गऱ्यौँ शनिवारे साहित्यसम्म पनि गऱ्यौँ गऱ्यौँ त्यसपछि सिलसिला पनि संस्था पनि ल्यायौँ हरेक संस्था चाहिँ हामीले सङ्गठित आफू मात्रै उठ्ने होइन समाजलाई त्यो क्षेत्रलाई नै के उठाउनको लागि हामी सङ्गठित हुने क्रम गर्थ्यौँ र हाम्रो सामाजिक सहिष्णुता साहित्यिक संस्कृता पनि त्यहाँबाट मेलमिलापमय थियो हामीले हामीले जुन हिसाबले काम गऱ्यौँ त्यस ते ते बेलाका साथीहरू सबै राष्ट्रिय स्तरमा चिनिन थाल्नुभएको छ त्यो चाहिँ एउटा उपलब्धिको रूपमा मैले लिएको छु ती विगतलाई सम्झदाखेरि कस्तो लाग्छ अहिले विराटनगरमा जतिखेर सक्रिय साहित्य नै भनेर बिहानदेखि बेलुकासम्म झोलै बगेर हिँड्नुहुन्थ्यो त्यो बडा सुखद क्षणहरू हुन् तिनीहरू तिनै पुराना कुराहरूले हामीले नवीनतातिर उन्मुख गराउँछ त्यो पुरानो ब्याक ब्याकग्राउन्डकाहरूले दिएको ऊर्जाले आजसम्म टिकिरहेको मलाई लाग्छ तिनै ऊर्जाले म भविष्यमा पनि अगाडि बढ्न सक्छु अहिलेदेखि रेडियोमा यहाँको आवाज बजिराख्दाखेरि विराटनगरमा यहाँका आफ्ना आफन्तहरूले साथी सङ्गतिले पनि सुन्नुहुन्छ नि त पक्का त्यहाँ भएका प्रमोद प्रधान कृष्ण भूषण बल हुनुहुन्थ्यो धेरै साथीहरू अब अहिले उमेश अिंचनहरू पनि नयाँ प्रस्तावी पनि आएका काठमाडौँ आएका छन् त्यस बेलाका के अरे मधु पोखरेल भन्ने हुनुहुन्थ्यो विराटनगरमा ऋषि ऋषिराम अधिकारी है धेरै साथीहरू त्यहाँ पनि काम गर्नुभएको यहाँ पनि काम गर्नुभएको अवसर चाहिँ यहाँ बढी छ भन्ने मात्रै हो तर अहिले चाहिँ यो इन्टरनेट इमेलले आइटीले अब अवसर चाहिँ ल्याइसक्यो त्यो विराट न त्यहाँ लेखेर पनि सशक्त चिजहरू आइरहेछन् गरिरहेछन् साथीहरूले म विराटनमै छु कि जस्तो त्यहीँ युवा साहित्य परिवारमा कविता बनिरहेको छु कि जस्तो मलाई अहिले अनुभूति भइरहेको छ यो प्रविधिसित कतिको निकट विकट के हुनुपर्छ स्रष्टाहरू सस्ता अपडेट हुनुपर्ने म त अझै हुन सकिरहेको छन् म यसमा त आफूलाई गर्छु प्रयास प्रयास गर्दैछु यो प्रविधिसँग अपडेट हुँदाखेरि आफ्नो अभिव्यक्तिलाई विश्वव्यापी बनाउन सकिन्छ जस्तो यहाँले साहित्य यात्रा शुरू गर्दाखेरि लेटर प्रेसमा गरियो पत्रिका पनि छ साहित्यिक पत्रिका छाप्नु भयो होला किताब देश नै छ पक्का हो एउटा रचना काठमाडौँमा गोर्खा पत्रमा हुलाकबाट पठाउनुहुन्थ्यो त्यो छापिएपछि विराटनगरमा त्यो पत्रिका पुग्न दुई चार दिन लाग्थ्यो र त्यो गोर्खा पत्र नच्याम झोलामै बोकेर हिँड्नुहुन्थ्यो नि हामी त फाइल गरेर राखेका छौँ अनुभूति थियो र त्यो जमाना पनि थियो अहिले हातमा भएको मोबाइलमा आफूलाई आएको भावना चाहिँ त्यही मोबाइलमा लेखेर उत्तिखेरै संसारभरि एकैचोटि बाँड्न देखाउन सकिन्छ अवसर हो यो पक्का अहिले प्रतिभा हुनेहरू र सञ्जाललाई सही सदुपयोग गर्नेहरू त असाध्य अगाडि छन् बढेका छन् चर्चित भएका छन् चिनिएका छन् हामीलाई त चिनिन हामीलाई समय लाग्थ्यो यो प्रविधिको कारणले समय त दिन प्रति बद्लिँदै गइरहेछ भोलि अर्को युगमा प्रवेश गर्न सक्छौँ हामी तर के भने तथापि यो प्रिन्टेड साहित्य चाहिँ के अरे लोप हुन्छ भन्ने लाग्दैन यो त रहन्छ नै छापामा चा आइसकेको कुरा त अभिलेखको रूपमा रूपमा भोलि यो सामाजिक सञ्जाल पनि यसरी रहन्छ कि रहँदैन यो पनि त सन्देहको कुरा छ नि पक्का यो त यस्तो अब समयअनुसार हामी बद्लिने क्रममा हुन्छौँ यो क्षणिक पनि हुन्छ अहिले विश्वव्यापी दुई तिन दिनमा यो त फेरि हराइ पनि हाल्छ तर एकपल्ट मानिसै नाम सुन्दछन् पढ्छन् अब भाइभरमै कुरा गर्छन् एक्लै अर्का अभिव्यक्ति साठासाट गर्छन् त्यो चर्चाको लागि मात्रै हो तर स्थायित्वको लागि चाहिँ छापाको अभिलेखै सनै सनै रेगिस्तानहरूमा ईश्वर बल्लभका केही उदाहरण गर्नुभएको रहेछ हुन त ईश्वर बल्लभले उहिले लेख्नु भएको थियो होला महेश भरसाईको बारेमा बारे। आधुनिक कविताको फाँटमा समकालीन कविहरूका तुलनामा महेशको कवित्वको मूल्याङ्कन गर्नुपर्दा उनको कवित्वको बिम्ब पक्ष सोच र चिन्तनको पक्ष भावपक्ष नयाँ नयाँ प्रयोग खोजको पक्ष आदिले उनको कवित्व उच्च रहेको छ भनेर ले ले वो, वो, वो। खामा इन्टरभ्यू लिनु भएको थियो छ सातजना कविहरू विष्णु घुमरे अशेष मल्ल कणासियद गोविन्दगिरी पनि हुनु थियो छ सातजना हामी त्यतिखेर स्थापित हुने क्रममा रहेकाहरू छन् लिनुभएको थियो त्यही त्यही मध्यभेदको आएको विचार हो कतिको सङ्गतमा रहनुभयो राम्रै सङ्गतमा रह्यो राम्रै सङ्गत रह्यो उहाँ राम्रो कवि विशिष्ट कवि र एउटा उदाहरणीय कवि र उहाँ वास्तवमा वा एउटा टिपिकल कवि अब उहाँको तुलनाहरूसित हुँदैन उहाँको आफ्नो धार थियो अब एउटा कविता सुनाउँदा मेरो कविताको शीर्षक अचानक एक दिन सेक्सपियर सुनौ विश्व रङ्गमञ्चमा विश्व रंग अचानक एक दिन संपूर्ण नाट्य लीला अवरुद्ध एलह लट्ठी टेक्त शेक्सपीयर बुढ़ा आयानी मुन्टीका जस्ता रंग मंच में अचानक एक दिन संपूर्ण नाट्य लीला अवरुद्ध एलह लट्ठी टेक्त शेक्सपीयर बुढ़ा आया इफसेन ये मुन्टीका जस्ता बत्ती प्रकाश तापक्रम र ध्वनियुक्त रङ्गमञ्च पुरै खाली छ चकमन्न छ सर्वत्र नाटकका पात्रहरू छैनन् नेप्ठेमा बसाइ गएको छ सूत्रधार पनि विश्व रङ्गमञ्चमा अचानक एक दिन सम्पूर्ण नाट्यलिला अवरुद्ध भएको सुनेर एलै लट्ठी टेक्दै सेक्सपियर बुढा आएका छन् पछि लागेर इफसेन पनि यतै मुन्टिएका जस्ता छन् बत्ती प्रकाश तापक्रम र ध्वनियुक्त रङ्गमञ्च पुरै खाली छ चकमन्न छ सर्वत्र नाटकका पात्रहरू छैन नेपथ्यमा बसाइ गएको छ सूत्रधार पनि ती जो छन् निष्क्र निष्पन्दछन् ती जो छन् निष्क्र निष्पन्दछन् तिनलाई अभिनय गर्नु छैन वन्दना मंगलाचरण कोरस डोयाउनु छैन नृत्य गर्नु छैन गाउनु छैन गीत भन्दैछन् फजुल अभिनय गर्दैनौं हामी भन्दैछन् फजुल अभिनय गर्दैनौं हामी जे गरियो सत्य को पोषाक असत्य कर जे थालियो आदर्श को आभूषण में दुर्घटने दुर्घटना थालियो अब कने अष्ट करतेन दोनों अनित्य हामी यो नाटक का विरुद्ध सेक्सपियरका विरुद्ध यो ऐलानु नाटकका विरुद्ध सेक्सपियरका विरुद्ध धेरै बेरदेखि देब्रे कुनामा इफेयनको हात समाएर उभिएका सेक्सपियरलाई खपि नसक्नु भएर बढ़िरहेको थियो रक्तचाप कुन्नी नाटककै विषय सकिएर हो कि वा विषयान्तर भएर हो नाट्येश्वर शिल्पी किन बोल्दैन शिल्पी किन बोल्दैन किन निवृत्त भइसकेका हुन् पात्रहरू आफ्नो क्यारेक्टरदेखि आफ्नो आमुखदेखि के भयो जगतलाई जगत सत्य नाट्यशालालाई लौन नि अब कसरी सुरु हुन्छ नाटक लौन नि अब कसरी सुरु हुन्छ नाटक बोल न ना बोल कुनै सूत्रधार भरत मुनिलाई के जवाफ दिनु मम्मतलाई के जवाफ दिनु पात्र हराएको कुरा कसलाई भन्नु कसरी भन्नु अब के हुन्छ हँ नाटक नाटक किन हुन सक्दैन नाटक नाटक किन हुन सक्दैन सुन्दर कविता हजुर यो पश्चिमा बिम्बहरू निकै लेख्नुहुन्थ्यो है उति बेला हजुर ल्याउनुहुन्थ्यो है पश्चिमा मात्रै होइन वैदिक पनि हामी ल्याउँछौँ पूर्वीय पनि छन् किनभने प्रभाव त होइन एउटा अध्ययनको प्रभाव एउटा संस्कृतिको प्रभाव आफू माटीको जीवनको प्रभाव अभिव्यक्तिको अर्को माध्यम उयो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनून् नेता प्राध्यापक र कविहरूले सुनून् इतिहासको प्रत्येक आन्दोलनले सुनोस्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 शब्द निशाना बनाए शुरू करिंसा अतिक्रमणवा अक्षर जाति को लाज जब धराप में पर्य लय ताल ध्वनि रिचा श्लोक मंत्री मौन बस्न सकेनन् शब्दको हिंसा यसरी पनि त हुन्छ यहाँकै कविताको अंश बोल्याउँछ के अरे ऋग्वेदमा के भनिएको छ भने शब्दलाई बाघभूषण भनिया छ बोलीको गहना हामीले अक्षर भनेको त क्षय नहुनी भन्ने अर्थ पनि छ नि पक्का हो यो जीवन र जगत सँगसँगै यो पनि के अरे अस्तित्वमा छ अथवा जीवन र जगतको उत्पत्ति हुनुभन्दा अगाडि यो अक्षर थियो मानिसले प्रयोग पत्ता लगाएको हुने कुरा नभए त अहिले ध्वनि सङ्गीत कविता अनुभूति यी सबै थिए हिजो पनि थिए आज पनि रहन्छन् मानव सभ्यता समाप्त नै भयो भने पनि यो चाहिँ सकिँदैन रहन्छन् अब फेरि एउटा कविता सुन्नु है हवस् मेरो कविताको शीर्षक हो घन चलिरहेको छ दिलमाथि घन चलिरहेको छ दिलमाथि यस पटकको प्रस्तावमा तिमीले हार्यो कि मैले हारे, हारे प्रणय पुनः थाल्न सकिन्छ र सकिँदैन पनि स्थितिहरू सुस्तरी खुम्चिएका जस्ता छन् यस पटकको प्रस्तावमा तिमीले हार्यो कि मैले हारे प्रणय पुन थाल्न सकिन्छ र सकिँदैन पनि स्थितिहरू सुस्तरी खुम्चिएका जस्ता छन् कुनै तिम्रो प्रस्ताव ममाथि विजय गर्छ कि तिमीमाथि कुन्नी तिम्र प्रस्ताव मिजयर तिमीमाथि भस्मय में घाम काडा र फूल जे सुक राखे विग्रह वितृष्णा रा अनास्था मच्ची का बेला न जीवन को गीत बजन सक निषन्द को संगीत आगन करे छा मध्यरात को केबल, गोली बम बारूदका निशानाहरू अत्याधुनिक शस्त्र कौशलहरू विस्फोटमाथि विस्फोट गर्जनमाथि गर्जन गर्जी रहने उपक्रम रोकिएको छैन गृहयुद्धमा सायद यी कुराहरू सामान्य हुन् कि यस बेला कसले कसलाई विघटन गर्यो केही थाहा छैन बासना प्रेम ईर्षा अहंकार जीवनका विविध इन्द्रेणीहरू पोखिएर के हुन्छ बासना प्रेम ईर्ष्या अहंकार जीवनका विविध इन्द्रियणीहरू पोखिएर के हुन्छ ती सबै उठाउन सकिन्थ्यो सहर्याउन सकिन्थ्यो अहिले तर अज्ञात हातहरूले चलाइरहेका छन् घन अहिले तर अज्ञात हातहरूले चलाइरहेका छन् घन थाहा छैन कतिसम्म फुट्न सक्छ यो मन लौननी पहाड़का मनहरूलाई के भयो लौननी पहाड़का मनहरूलाई के भयो मधेसका मनहरूलाई के भयो यस पटकको प्रस्तावमा तिमीले हार्यौ कि मैले हारे, हारे प्रणय पुनः थाल्न सकिन्छ र सकिँदैन पनि स्थितिहरू सुस्तरी खुम्चिएका जस्ता छन् कुरा प्रस्ताव म माथि विजय गर्छ कि तिमी माथि घन चलिरहेको छ दिलमाथि शीर्षक सुन्दाखेरि लाग्छ नि हजुर अलिकति हार्दिक खालको राख्नुभएको छ कविता गीतको एउटा रूप त हो नि प्रेमदोजले गाउनु भएको छ दुइटा गीत भएको एकाउन्न सालतिर अनि रामकृष्ण गाउनु भएको छ ज्ञान राणाले गाउनु भएको छ बालन्द राईले गाउनु भएको छ दस चारवटा गीत चाहिँ रेकर्ड भएका छन् अरू बाहिर छन् गीतकार भनेर सम्बोधन चाहिँ गरेन नि त केही छैन एउटा गीतकै पंक्ति सुनाइन्छ हृदय हराएको सहरमा छु म वेदना रोहेको खबर नसोध हृदय हरा शहरु मेदना रोये खबर नशोध बनेर हूं जुन अस्ताय को पहरमा छु मारा रोय ऋतु नोध उर्लिद आंसू को लहर हूं निर्मम ईश्वर को नाम नशोध दर्द नर्द को यात्रा में छु म कदम कदम को चोट नशोध उर्लदो हाँसुको लहर हुम निर्म ईश्वरको नाम नसो कसैले गाउनु भएको छ यो आसाममा एकजना के अरे नेपाली भाषी अनेपाली एकजनाले नाम पनि बेसी उहाँले गाउनु भएको छ उतै बज्छ यो गीत उतै बज्छ यता हामीले सुन्न पाइ पाइन्छ मनमा त्यतिकै भइरहेको मैले खोजी खबर गरिरहेको छुटुक्क यो गीत जोड्न पाएको भए कति मजा हुन्थ्यो नि राम्रो हुन्थ्यो अब म पनि अलिक अपडेट भइनँ नि हरेक म पनि के छ भने भर्खर प्रविधिमा यो मेरो गीत पठाइदिए भन्नुभयो नि त बिस्तारै गर्छु मैती कुरा अलिक व्यस्त चाहिँ म गराउँछु गीत चाहिँ कति लेख्नु भएको छ गीत लेख्छ तिस पै तिसवटा त लेखिसकेको छु रेकर्ड भएका जति गीतलाई सङ्ग्रह गरेर अब त्यो बिस्तारै गरौँला म कवितामै बढी केन्द्रित भएको हुनाले त्यो खालि एउटा रहर लागेर गीत लेखियो रहरभन्दा पनि अब यो कतिपय कवितामा भन्न नसकिएका कुराहरू गीतमा भन्नु मजा आउँछ त्यसैले त्यो त्यसलाई म लागेको यहाँ प्राध्यापन पेसासित सम्बद्ध हुनुहुन्छ होइन म म्यानेजमेन्ट पढाउँछु मार्केटिङ पढाउँछु बिजनेस ल पढाउँछु मेरो पढाइ चाहिँ एमबिए र कानुन तर एलएलबी हो मैले पढाइअनुसार मैले र साहित्य लेखेअनु परस्पर अली विरोधावास देखिन्छ सबैले मलाई नेपाली गुरु हो कि भन्छन् मैले मेरो आफ्नै एउटा स्वाध्याय आफ्नै एउटा लगाव रुचिले म घाँसिएको साहित्यमा र पढाइ चाहिँ मैले लाई चाहिँ मैले प्राध्यापक क्षेत्रमा प्रयोग गरेँ तर साहित्यमा पढाइ यो मैले पढेका विषय विद्यार्थीहरूले कविता सुनाउँछ सर भनेर प्रायः सधैँ भन्छन् मलाई प्रायः त्यसै चिन्छन् भने त्यसै त ते यो म्यानेजमेन्टहरू ल अलि रुखको विषय म साहित्यिक क्षेत्र क्षेत्र भएको हुनाले कविता सुना मुक्तक सुनाएँ गजल सुना भन्छन् अनि यस्तो सुनाए उनीहरूलाई टिडिएस भएको यसले ऊर्जा दिन्छ म मन पराउँछन् खुसी हुन्छन् त्यो चाहिँ अब पढाइसकेपछि हप्ता दिन पन्ध्र दिनमा एउटा गुड फ्राइडे भन्दाखेरि यस्तो पनि गरिन्छ र उनीहरूलाई उनी पनि प्रेरित गरेको छ र धेरै राम्रो रा रा राम राम रा प्रतिभाहरू हाम्रो बानेेश्वर क्याम्पसबाट आएका पनि छन् त्यहाँ राम्रो राम्रो प्रतिभाहरू छन् राम्रो राम्रो कविता लेख्छन् त्यहाँका विद्यार्थीहरूले उति बेलाको साहित्यिक माहौल र अहिलेको समकालीन साहित्यिक माहौल फरक हेर्नुहुन्छ पहिला एउटा कुरा के थियो भने हामी सबै राजनीति विचार भएका मानिस सबै आस्था आफ्नो आफ्ना भएका मानिसमा एकता थियो सद्भाव थियो अहिले यो विकासको लहरले विसंगति पनि ल्यायो विसंगति ल्याएर चाहिँ यो फलाना पार्टीको यो फलाना विचारको भनेर गुट बगुटमा हामी बाँडिएका छौँ म व्यक्ति त बाँडिएको छुइनँ तर त्यो कहिलेकाहीँ एउटा गुटसम्म अर्को गुटले अलिकति लाञ्छित गर्ने अर्कोले अर्को गर्ने अलिकति विसङ्गति बढाए तर यो पनि सधैँ त नरहला यो एउटा विकासमा सँगसँगै अलिकति विसङ्गतिहरू पनि आउँछन् अलिकति केही केही कुराहरू आउँछन् ती सबै कुरा बिस्तारै आफै समयले फिल्टर गर्दै लैजान्छ आज छोटो सूचनाको आधारमा पनि रेडियो नेपालको आगन टेकेर सनै सनै रेगी स्थानहरूभित्रका केही कविताहरू सुनाउनुभयो फेरि फेरि पनि यस्तो निम्ता चाहिँ हामी गर्छौ आज घर देश परदेश जतासुकै रेडियो नेपालको साहित्यिक तरङ्ग उद्गार मार्फत वरिष्ठ साहित्यकार महेश प्रसाईको आवाज गुन्जिराखेको छ उहाँहरूसित विदा माग्नुपर्छ अब हामीले के भन्नुहुन्छ के रे रमेश पौडेल जसले मलाई सम्झिनु भयो एउटा उहाँ आफै एउटा स्थापित कवि हुन्छ मुक्तकार हुन्छ गजलकार हुन्छ कलाकार हुन्छ र तपाईँले एउटा कविले अर्को कविलाई सम्मान गर्नुभयो यो मेरो पनि सम्मान हो यहाँको पनि सम्मान हो समग्रले गरेको सम्मान हो रेडियोले गरेर सम्मान हो यो अवसर दिनुभएकोमा रमेश पौडेलज्यू लगायत रेडियो नेपालका समग्र साहित्यिक सांस्कृतिक फाँटका समग्र परिवारलाई म आफ्नो कृतज्ञता अभिव्यक्त गर्न चाहन्छु श्रोताहरू आजको उद्घारमा रहनुभयो बहुविधाका श्रष्टा वरिष्ठ साहित्यकार महेश प्रसाई उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस् कतै पनि ठेस नलागोस् भन्दै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार